ज्येष्ठ नागरिक भत्ता ज्येष्ठ नागरिक भत्ता कार्यक्रम निकै लोकप्रिय भयो यो कार्यक्रम कसरी सुरु भयो भन्ने कुरा उल्लेख गर्न चाहन्छु यो कार्यक्रम सुरुवात हामीले दुई हजार एकाउन्न पुसमा पेस गरेको बजेटबाटै गरेका हौँ तर दुई सालको बजेटबाट पचहत्तरवटै जिल्लामा पचहत्तर वर्षदेखि माथिका महिला तथा पुरुष ज्येष्ठ नागरिकलाई मासिक एक सय सरकारले भत्ताका रूपमा दिने घोषणा भई तत्काल कार्यान्वयन हुँदा त्यसै बेलादेखि यो ज्यादै चर्चामा आएको हो एक मन्त्रालयमा बसिरहेको बेला मैले यो कार्यक्रम अगाडि बढाउने विचार गरेँ अर्थसचिव रामविनोद भट्टराई आएर भन्नुभयो मन्त्रीज्यू हजुरले साह्रै राम्रो कार्यक्रम ल्याउन थाल्नु भयो तर एउटा समस्या आयो यो वृद्ध भत्ता कार्यक्रममा कति रकम विनियोजन गर्ने त्यो बजेटमा लेख्न नसकिने भयो किनभने देशभरि सत्तरी वर्षदेखि माथिका वृद्ध नागरिक कति छन् त्यसको लगत छैन लगत नभई कति रकम विनियोजन गर्ने दुई हजार बाहन्न त्रिपन्नको बजेटमा वृद्ध भत्ताको कार्यक्रम सञ्चालन गर्न वृद्ध वृद्धहरूको लगत गर्ने कार्यक्रम राख्यौँ त्यसका लागि यो बजेटमा रकम विनियोजन गरौँ लगत आइसकेपछि अर्को वर्ष वृद्ध कार्यक्रम सञ्चालन गरौँ मैले अर्थसचिवलाई पुलुक्क हेरेँ म आफूलाई चलाक फन्थेँ तर उनी मभन्दा चलाक रहेछन् भन्ने लाग्यो कार्यक्रमलाई पन्छाउन कस्तो जुक्ति गरेछन् जस्तो लाग्यो मैले अर्थसचिवजीबाट सादा कागज लिएर आउनुहोस् भनेपछि उहाँ जानुभयो र सादा कागज ल्याउनु भयो मैले ज्येष्ठ नागरिक भत्ताका लागि पच्चिस करोड रुपियाँ लेखेर उहाँलाई यो रकम विनियोजन गर्नुहोस् यदि यो पैसाले पुगेन भने म मेरो घरबाट दिन्छु भने मैले यति कुरा भनेपछि उहाँले कुरा बुझ्नु र हुन्छ भनी जानुभयो मलाई पनि यो कार्यक्रम कुनै हालतमा तत्कालीन सञ्चालन गर्नु थियो हाम्रो अल्पमतको सरकार कुनै पनि बेला ढल्न सक्थ्यो अर्थ अर्थसचिवले भनेकै मानेको भाइ वृत्त भर्ता कार्यक्रममा आउने थिएन अरूले ल्याउँथे ल्याउँदैनथे थाहा छैन तर हाम्रो पालामा आउँदैनथ्यो बजेट बनाउन सहयोग गर्ने डाक्टर डिल्लीराज खनालले पनि यो कार्यक्रमलाई उत्साहका साथ लिनु भएन उहाँले रुपैयाँ नदिऊँ बरू औषधि र ओढ्ने कम्मल दिउँ भन्नुभयो मैले त्यसो हुँदैन मासिक निश्चित रुपियाँ दिनुपर्छ भनी सम्झाएँ केहीले ध्वनिलाई किन दिने गरिबलाई दिऊँ भन्नुभयो मैले भने तपाईँहरूले वृद्धवत्ता किन दिने भन्ने कुराको औचित्य बुझ्नु भएन यसले धनी गरीब छुट्याउँदैन यो त वृद्ध राष्ट्र र समाजलाई आफ्नो लामो जीवनकालमा पुर्याएको सेवाको उच्च मूल्याङ्कन हो राज्यले गरेको सम्मान हो बजेट सार्वजनिक गर्नुभन्दा अघि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई लगेर राजालाई बजेटका मुख्य मुख्य कुरा जानकारी गराउने चलन रहेछ प्रधानमन्त्री मनमोहन अधिकारी र म राजालाई बजेटबारे जानकारी गराउन राजदरबार गयौँ बजेट बारे जानकारी गराउने सिलसिलामा मैले सत्तरी वर्ष उमेर पुगेका वृद्ध वृद्धलाई वृद्ध भत्ता दिने एमालेको सोच बताएँ राजाले राम्रो हो यसलाई अहिले सत्तरी वर्ष होइन पचहत्तर वर्ष गर्नुहोस् मेरो यो सुझाव छ भने यो कुरा मलाई मन पर्यो यसबाट दुईवटा कुरा हुने भयो एक कम्युनिस्ट सरकारले राजाको कुरा पनि मानेको हुने र अर्को कार्यक्रम पनि सुरु हुने यसले दरबारसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ भन्ने ठाने हामीले वृद्ध भत्ताका लागि पचहत्तर वर्षको उमेरलाई आधार बनायौँ सिन्धुपाल्चोकमा ज्येष्ठ नागरिकलाई भत्ता वितरण कार्यक्रम राखी अमृत कुमार बोहरार मलाई निमन्त्रणा गरिएको थियो त्यस कार्यक्रममा अर्थमन्त्रीका रूपमा मलाई प्रमुख अतिथि बनाइएको थियो काङ्ग्रेसीहरूले हामीलाई कालो झण्डा देखाएर स्वागत गरेका थिए वृद्ध भत्ता वितरण गर्न आउँदा पनि किन कालो झण्डा देखाएको होला जस्तो लाग्यो सायद काङ्ग्रेसीहरूले एमाले सरकारले राम्रा काम गरेर रा प्रभाव पार्न नसकोस् भनेर यस्तो गरेका थिए त्यस कार्यक्रममा अर्थमन्त्रीका हैसियतले सार्वजनिक रूपमा मैले भनेको थिएँ यो कार्यक्रमलाई हामी क्रमिक रूपमा बढाउँदै वर्षेनी तिन हजार पुर्याउँछौँ र उमेरलाई क्रमिक रूपमा घटाउँदै पैँसठी वर्ष पुर्याउँछौँ दसैँ अघि एकमुष्ट एक हजार पाँच सय र चैतमा एक हजार पाँच सय दिने व्यवस्था मिलाउनेछौँ वृद्ध वृद्धहरूलाई हरेक महिना एक सय लिन आउँदा झन्झट हुने उनीहरूले छ छ महिनामा एकमुष्ट रकम दिने व्यवस्था मिलाएको थिएँ अर्थमन्त्रीका रूपमा म त्यहाँका परराष्ट्र मन्त्रीले मलाई आफ्नो घरमा न्यानो स्वागत गरे म चढेको मोटरको ढोका खोल्दै उनले हिन्दुस्तानी बोलीमा भने मन्त्रीजी आफ्नै त्यो कमाल गरिदियो बुड्डू को पेंशन देकर कमाल कर दिया अब दक्षिण एशिया का सब लोग यह कार्यक्रम लाएगा सब लोग नेपाल का पीछा करेगा ना सुरु शुरूगर कई समय पच्ची भारत ने कार्यक्रम शुरू करो बंग्लादेश का राजनीतिक दल का घोषणापत्र में कार्यक्रम प्राथमिकता का साथ देखा पर्यटन मनमोहन दाजू प्रधानमंत्री बा हटे नेकमा को अध्यक्ष का रूप में जहां जहां जानू वहां संबोधन करने आमसभा उल्लेखनीय होने थाल्यो बुढाबुढीहरूले वहाको हात समाउन र मुसार्न थाले मनमोहन दाजुले भाग लिने आमसभामा पहिलो कार्यक्रमले वृद्ध वृद्धासँगको भेटघाट राख्नुपर्ने भयो उहाँले मलाई त्यसबेलाका केही घटना सुनाउनु भएको थियो पाँच थरको आमसभामा बुढाबुढीको भिड नै लागेछ पचासी वर्षकी लिम्बुनी बुढीआमाले मनमोहन दाजुको छेउमा आइ उहाँको हात मुसार्दै हामी बुढाबुढीलाई भत्ता दिने यहीँ बुढो हो भनिछिन् यो कार्यक्रमले मनमोहन दाजुको ख्याति बढायो एमालेको प्रतिष्ठा बढायो हिजोसम्म धर्म मान्दैनन् साठी वर्ष पुगेपछि कम्युनिस्टले बुढाबुढीलाई मार्छन् भनेर प्रसार गरिएको थियो यस्तो दुष्प्रचारलाई यस कार्यक्रमले एकैचोटि समाप्त पार्यो देशभरिने वृद्ध ब्रिद्ध वृद्धहरू एमालेका पक्षमा देखिन थाले भूतपूर्व प्रधानमन्त्री बातृका प्रसाद कोइरेलाले कम्युनिस्टको भत्ता लिन्न भनेर वृद्ध भत्ता लिन मान्नुभएनछ त्यस्तै चर्को रोचक घटना सुनेको थिएँ एउटा धनी काङ्ग्रेसी परिवारका एक वृद्ध व्यक्ति वृद्ध भत्ता लिन जान थालेछन् तर उनका छोराछोरीले उनलाई रोकेर तपाईँलाई एक दुई सय रुपियाँ नपुगेको हो भनेछन् ती वृद्धले यो सरकारले हामी बुढाबुढीहरूको सम्मान गरेको हो त्यो सम्मान ग्रहण गर्न जान्छु भनेछन् दस वर्षपछि फेरि दुई सालमा अर्थमन्त्री भई बजेट बनाउन पाउँदा मैले वृद्ध भत्ताको रकम एक सय बनाएको थिएँ यस कार्यक्रमले ज्येष्ठ नागरिकको विश्वास जगाए उनीहरूले राज्यबाट सम्मान पाएको अनुभूति गरे राष्ट्रको सेवा थाके गरी थाकेर वृद्ध भएकाहरूलाई राष्ट्रले सम्मान गर्दोरहेछ भन्ने अनुभूति भएर उनीहरूमा उत्साह उमङ्ग जाग्यो राष्ट्रप्रति ममता जगायो र हामी हेला र तिरस्कृत गरिएका नागरिक हौ भन्ने हीन भावना भएका बुढाबुढीहरूमा उमङ्ग जगायो गाउँका बुढाबुढीहरूलाई जगाय। त महिनाको सय रुपियाँ रकम धेरै पनि हो यसबाट उनीहरूले एकमुट्टी दुध खान पाउँछन् आफूलाई मन लाग्यो केही चिज खान सक्छन् नाति नातिनाहरूलाई केही किनिदिन पनि सक्छन् यस कार्यक्रमले देश विकास गर्नेएको थारनी हुँदैछ भन्ने सन्देश दियो समाजमा नयाँ संस्कृतिको विकास गर्ने दृष्टिले नयाँ चिन्तन र सोच ल्याउने हामीले प्रयत्न गरेका थियौँ